कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलखुटे एफएम एक सौ दुई थो चार मेगार्ज प्रत्येक साता को शुक्रवार बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बलुका पांचतीस बजे होने गद गलकोट नगरपालिका सङ्घको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई चार मेगाडसँगै इन्टरनेट र अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 हमीली गलकोट क्षेत्र में दलित समुदाय गरेका गतिविधि साजिक रूप में होने विभेद क्षमता तथा शिव विवास को आवश्यक कार्यक्रम बारे में विभिन्न स्तंभ में रहकर कार्यक्रम संचालन करने सदेशमूलक सांगीतिक आवाज मंस मंस एवटे होनी फरक कौ मंशे मन से एवट होनी फरक कि नबो श्रम चल छ पानी न चल लेम चल छिप चल पानी न चल सुंदर सजिन सज मंदिर महल गांज पर्वत बना हमींदर सजिन सजिश मंदिर महल हर। जाउँछौ हामीले बाजा गाजा कुन्जिन्छन् पाहाड पर्वतहरू उनी किन आज हामीलाई दलित भनी हेला गर्ने दलित भनी हेला गर्ने कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने पसरा हमीला कहरा मं मे एवट होनी फरक क्रम चल सीप चल पानी न चल दे श्रम चल् सीप चल पानी न चल भो जसले जिसता को बंधन श्रम को खानी दलित भेदभाव पसिना जसले बसता को बंधन छ्रम दलित समाज भेद भाव छा न बसने रामन साहिब उठ आबा दलित सारा उठ आबा दलित सारा समाज रंग फिरने हम्रो अभी भारा समाज को रंग फिरने एवट होनी फरक को मे मंस एवट होनी फरक को शाम जा पानी नचंदे शाम चल छी पुचल छानी na chalne ko यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन सम्वादमा घलकुट नगरपालिका वार्ड नम्बर आठ चालिस निवासी जीवन बेसीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ विशेष गरी आज हामीले उहाँसँग रहेर उहाँले सञ्चालन गर्दै आउनुभएको फर्निचर व्यवसायसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौ अब लाग उहाँसँग गरिएको कुराकानीतर्फ जीवनजी तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद आरामै हुनुहुन्छ हजुर के गर्दै हुनुहुन्छ आजभोलि आजभोलि के गर्ने यी कार्य यही बसी बिहालो खतरा खत्रुङ काम गर्ने काठको बारे थोडा बिहान मिल चलाउने दिउँसो फर्निचर काम गर्ने तपाईँले यो पेसा सुरु गर्न लागेको कति समय भयो मैले यो व्यवसाय सुरु गर्न लागेको आठ वर्ष आठ वर्ष भइसक्यो पहिल्यैबाट हजुरले सुरु गरेको पहिल्यैबाट यो व्यवसाय गर्नुभन्दा पहिला तपाईँले अन्त कहीँ केही के गर्नुहुन्थ्यो केही नै गरिएन पढियो कति पढ्नुभयो बाह्र बाह्र पढे पछाडि पनि हजुर यही व्यवसायमा लाग्नुभयो कतै जागिर यता कतै केही खोज्छ खोजिएन किन हजुरलाई इच्छा लागेन अथवा के भयो नै सरे यस्तो जागिर भने चाहिँ आफ्नै पेसा गरेमा राम्रो हुन्छ भनेर रा। आफ्नै पेसामा यही फर्निचर मुख्य फर्निचर र मिल हजुर मिलको अब कुटानी जनतालाई सेवा दिउँ भनेर यही मात्रै गरेको अरू यही नै हजुर पढे लेखेका व्यक्तिहरूले चाहिँ यस्तो यो पेसा गर्न चाहिँ अलिक हिचकिचाउने अवस्था पनि छ यही पेसा नै गर्छु भन्ने भयो हजुरलाई चाहिँ मलाई यही पेसा गर्नुहुन्छ भने किन विदेश गर्ने दुःख नै गर्नुपर्छ भने स्वदेशमै दु ख गरौँ भनेर यही पेसा नै रोजिएको हजुर विदेश यताउता कतै जानुभयो कि जानु भएन हजुर नै भन्नुपर्दा म कहिनी गइनँ विदेश कतै पनि जानु कहिनी जाने इच्छा नै लागेन लागेन यही गाउँमै ठिक छ हजुर गाउँमै ठिक छ तपाईँले चाहिँ यो फर्निचर व्यवसाय चाहिँ सञ्चालन गरेको सात आठ वर्ष भइसक्यो यो व्यवसायमा चाहिँ हजुरले के के सामग्रीहरू बनाउँदै आउनुभएको छ यो यो व्यवसायमा मैले बनाउनु भनेको चौकस झ्याल दराजहरू काठका दराजहरू डाँडा डाँडा अब घर गाउँ गरे घर गर, यिनीहरूमा पर्छन् बनाइन्छ हजुर बजारमा उपलब्ध हुने त्यस्ता त्यो नि अब पलाइबोर्डका दराजहरू अब भनौँ न सामानहरू राख्ने सामग्रीहरू चाहिँ हजुरले बनाउनु हुँदैन म यहीँबाट जाँदैनन् हाम्रो अब गाउँघरमा त्यस्तो पलाइको सामान चल्दैन बजारको मान्छे यहाँ लिन आउँदैन तपाईँले बनाएका सामग्री चाहिँ गाउँमा मात्रै बिक्री हुने गाउँमा मात्रै बिक्री हुन्छ बजारमा कति कहिले बिक्री हुँदैन बजारमा भनेको चौकसहरू जान्छन् जान जान थोडा हल्का फुल्का हजुर धेरैमा जाँदैनन् हजुर धेरै जस्तो चाहिँ गाउँमा नै बिक्री हुन्छ गाउँमै नै बिक्री हुन्छ पछिल्लो समय चाहिँ भनौँ न धेरै व्यक्तिहरूले चाहिँ कुनै व्यवसाय सञ्चालन गर्न खोज्नुभयो भने चाहिँ बजारमा नै गएर गर्ने अवस्था पनि रहेको छ तपाईँले चाहिँ गाउँमा नै सञ्चालन गर्छु भनेर लाग्नुभयो यो चाहिँ किन बजारमा जान म लागेन हजुरलाई नै बजारमा जानु आफ्नो जग्गा छैन अर्का जग्गामा लगेर भाडातिर्दा हेन तेन गर्दा त्यसमा आम्दानी केही नै आउँदैन आफ्नो जग्गामा बसी चले नि ठिकै छ नचले नि ठिकै छ भनेर आफ्नै जग्गाभित्र राखिन्छ बजारमा चाहिँ धेरै समस्याहरू हुन्छन् त्यही भएर पनि हजुरलाई जान मन लाग्छ त्यही नै हो यदि बजारमा भएको भए चाहिँ फेरि अब भनौँ न झ्यालडोका मात्र गाउँमा मात्रै बिक्री नभएर अनि बजारमा पनि धेरै सामग्रीहरू बिक्री भए पछाडि हजुरलाई पनि सहयोग हुन्थ्यो भन्ने सोच भएन हजुरलाई यो भएन बिक्री भए यहीँ गाउँबाट नि बिक्री हुँदै हुन्छन् बिक्री नभए अब ठिकै छ आफूलाई गुजारा चलिरहेको छ मिलबाट भयो गुजारा चलिरहेको छ हजुर गुजारै चलाउने हो खास कुरा त गुरै चलाउने हो बच्चा बच्चीलाई पढ्नको लागि थोरै सहुलियत भोस् भन्ने भावनाले मात्रै हो हजुर तपाईँले कुटानी पिसानीको लागि मिल पनि सञ्चालन गर्नुभएको छ हजुर कुन कुन ठाउँबाट चाहिँ यहाँ आउनुहुन्छ व्यक्तिहरू कुटानी पिसानीको लागि मेरो भन्नुपर्दा त चालसी डोला नै प्रमुख भयो हजुर दोस्रोमा थाले पोखरा लगायत आउनुहुन्छ गाडीमा लिएर थाले पनि यहाँ आउने गर्नु आउनुहुन्छ धीरे सुविधा हजूली यहाँ मिल रखे हजार के पिसानी कर हजू यहाँ तो अब मकई गहू कोदो फापर बेसार अब अन्न हात्राङ खुद्रङ अब पिस्ने चाहिँ सबै औषधीहरू सबै हुन्छ हजुर तपाईँले भनौँ अब पढिसके पछाडि अब जागिर गर्न चाहिँ मन लागेन भन्नुभयो अरू पेसाहरू पनि धेरै हुन्थ्यो होला व्यापार व्यवसायहरू पनि धेरै हुन्थ्यो होला तर हो आ यो फर्निचर व्यवसाय नै रोज्नु भयो त्यसको कारण चाहिँ के हो हजुरको यो अरू कारण त अब व्यवसाय गर्न नि त्यस्तै हुन्छ अब जुन आफूले जान्ने हो पहिल्यै हल्का फुल्का काम जानेको त्यही कामलाई नि रोजेर काम गरेको पहिले चाहिँ हजुरले यो सिप कहाँबाट सिक्नुभयो पहिल्यै अब बाबाले गर्नुहुन्थ्यो बाबाले गर्दा गर्दै सिकेको अब त्यसैमा खतरा खतरा पनि गरिदियो गरियो बुवासितै हिँडियो बुवाले बुवासितै काममा हिँड्दै हिँड्दै अब यही काम पेसा समातियो हजुरको बुबाले गर्नुहुन्थ्यो अनि त्यसपछि हजुरले सिक्नु हजुर हजुर कति उमेरको भइसके पछाडि चाहिँ हजुर बुबासँग सँगै काममा हिँड्नु भयो अनि चाहिँ सिक्नु भयो सत्र अठार वर्षदेखि सत्र अठार वर्षदेखि बाहिर बाहिर जानुहुन्थ्यो कि काममा घरमै सिक्नुहुन्थ्यो बाहिर गइन्थेन अब घरमै गरिन्थ्यो हजुर बुवा टाढा टाढा जानुहुन्थेन गाउँ घरका घर घर आउँदाखेरि त्यसैमा हल्का फुल्का काम गर्ने देख्ने हेर्ने गर्दा गर्दै सिकेको कति समय लाग्यो हजुरलाई यो सबै काम सिक्नको लागि भन्न सकिँदैन हजुरको अनुमानमा एक दुई वर्ष लाग्यो होला एक दुई वर्ष लाग्छ लाग्यो होला जटिल हुन्छ अथवा कस्तो हुन्छ यो काम चाहिँ हजुरले नजानेका लागि जटिल नै हुन्छ जान्ने मान्छेलाई असजिलो हुन्छ जटिल पनि हुन्छ अब सजिलो पनि हुन्छ हजुर कुनै सामान्य व्यक्तिले चाहिँ यो हजुरले गरे जस्तो यो काम अब सिकाउन त भन्ने कुनै मनसाय जागेर आयो भने चाहिँ त्यो व्यक्तिलाई चाहिँ यो काम सिक्नको लागि यो सिप सिक्नको लागि कति समय लाग्ला जस्तो लाग्छ हजुरलाई अलिकति ऊ मान्छे ट्यालेन्ट छ उसले अब क्याच गर्न सक्छ भने उसले लगभग पाँचदेखि छ महिनाभित्र सिक्न सक्छ हजुर नत्र भने एक साल डेढ सालसम्म लाग्छ यो काम सिकौँ भन्ने मान्छे आउँछ भने धेरै लामो समय पनि लाग्न सक्छ हजुर तपाईँकोमा चाहिँ यो काम सिक्नको लागि कोही व्यक्तिहरू आउनुभयो कि आउनु भएन भएन अहिलेसम्म हजार तपाई करने काम में चाहिए खाल समस्या आनेद जटिलता कुछ न कुछ काम में ती समस्या के जटिलता होने बत्ती जटिलता बत्ती देखा लाइन आज दौड़े कुछ मानी काम करने मानी कोई छोटी समस्या हो हजार अरुण ज समस्या देखा पर्द अरू खासै समस्या चाहिँ देखा पर्दैन देखा पर्दैन बिजुली बत्तीको समस्या अनि काम गर्ने मान्छेहरू पनि हुँदैन त्यो पनि समस्या हो हजुर यो झ्यालडोका चाहिँ हजुरले कुनै घरको अर्डर आएर गराउनुहुन्छ कि अथवा कसरी गराउनुहुन्छ अर्डर त अब गाउँघरमा जसले घर बनाउँछन् अब उसलाई अब पहिला पहिला त हातै रन्धा ल्याएर गइन्थ्यो भने हजुर अहिले त अब रन्धा लाउने त हातै रन्धा लगाउने चलन गयो हजुर अब पेलेन्जरहरू आए अब आएपछि अझ मान्छेले सुविधा भइसकेपछि झिराउने लगायत भइसकेपछि यही यहीँ नै उत्पादन गर्ने र यहीँबाट बनाएर लैजान्छ मान्छेले हजुर यहीँ आउने अनि यहीँ चाहिँ हजुरले बनाउनु हुन्छ अनि लैजाने त्यही गर्ने त्यही गरिन्छ युवा पुस्ताले चाहिँ यो पढे लेखेका युवा पुस्ताले भनौँ एक त हजुरले पनि अब पढे पनि हुनुहुन्छ पढ्दा पढ्दै जाँदै छोडेर यो काममा लागे पनि भन्नुभयो हजुरले यो पढे लेखेका युवा पुस्ताले चाहिँ यो काम खासै नगरेको अवस्था पनि छ थोरै व्यक्तिहरूले गर्नुहुन्छ युवा पुस्ताले यो काम चाहिँ नगर्नुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई युवा पुस्ताले यो का, यो काम नगर्नको कारण एउटा त पहिलो कुरा त विदेशी चल पहलले गर्दा विदेशमै गएपछि धन मस्तै कमाइन्छ यहाँ दुःख हुन्छ उहाँ सजिलो हुन्छ भनेर मान्छेहरूले विदेशतिरैतिरै लाग्छन् तर मलाई त्यो भएन विदेशमा गए गएर गर्ने दुःख स्वदेशमै गरे केही न गर्न सकिन्छ यहीँ बसेपछि आफ्नो इष्टमित्र हुन्छ एकतर्फ उहाँहरूसित चिन जानुहुन्छ हेर्नुहुन्छ त्यहाँ हुन्छ भनेर यही नै गरेको हजुर त्यसको लागि विदेशमा त युवाहरूले त जत्रै गर्ला नि यो काम गरेर यसरीको हुन्छ भनेर गर्दैनन् नेपालीहरूले अब यहीँको बासिन्दाहरू भनौँ हजुर विशेष गरी अहिलेको अवस्थामा चाहिँ युवा पुस्ताहरू विदेशतिर जाने धेरै चलन भएको का कारणले गर्दा पनि नगरेको जस्तो लाग्छ हजुरलाई चाहिँ हजुर हजुरले यो पेशा गर्दै गर्दा चाहिँ भनौँ न एक हिसाबले भन्दा चाहिँ समाजमा जुनसुकै पेशा गर्ने व्यक्तिलाई चाहिँ समाजमा एउटा छुट्टै दृष्टिकोणले हेर्ने चलन पनि रहँदै आएको छ पहिलेदेखि नै हजुरले यो व्यवसाय गर्दै गर्दा चाहिँ हजुरलाई समाजले कस्तो दृष्टिकोणले हेरेको छ जस्तो लाग्छ हजुरलाई मलाई त यो समाजले त राम्रै दृष्टिकोणले हेरेँ जस्तो लाग्छ हजुर नेगेटिभ तरिकाले हेरेको देख्दिनँ मैले किनकि उनी उनीहरूसँग हामी सम्बन्ध भएको हुन्छौँ सम्बन्ध भएर काम गरिसकेपछि अब उनीहरूले त्यस्तो नकारात्मक तरिकाले हेर्दैनन् सकारात्मक पाटा हुन्छ यो काम गर्ने गरे यहीँ हुन्छ भन्ने मान्छे हुन्छ हजुर यो सकारात्मक दृष्टिकोणले हेरेको चाहिँ पाउनु भएको छ हजुरले हजुर तपाईँले यो भनौँ न एउटा कुरा त अब बजारबाट चाहिँ धेरै टाढा अब गाउँमा सञ्चालन गर्नुभएको छ बजारीकरणको अवस्था भनौँ अथवा बजारीकरणको हिसाबले हेर्दा पनि गाउँमा चाहिँ कतिको बिक्री हुने गर्दछ हजुरले निर्माण गरेका सामग्रीहरू अहिलेसम्म गरेका सामानहरू लैराखेका छन् हजुर गाउँघरे खाट हुन्छन् यहाँ त हजुर हुँदैनन् हजुर त्यस्तै कुर्सी टेबल जान्छन् हजुर हल्का फुल्का मूल्य चाहिँ कसरी निर्धारण गर्ने गर्नु त अब एकाधिकार बजार जस्तो पनि छ अन्य फर्निचर व्यवसाय चाहिँ गाउँमा नभएको अवस्था पनि छ मूल्य त अब के गर्ने पलायको काम नचल्ने हुनाले अब जस्तो काठै काठको काठ काम चल्छ काठै काठकोमा अलि बढी मूल्य पर्ला फिनिसिङ हेर्नु पर्यो हेन तेन गर्दाखेरि लगभग सौधो मूल्य हुन्छ हजुर जे होस् निर्धारण हजुरले नै गर्ने गर्नु मसैले गर्ने गर्छ हजुर यो कहिले काहीँ चाहिँ अलिक धेरै वर्ष पहिला चाहिँ अलिक थोरै मूल्य कहिले चाहिँ अहिलेको अवस्थामा आइपुग्दा चाहिँ अलिक बढी मूल्य हुने पनि गर्दछ यसको कारण चाहिँ किन होला जस्तो कारण त अब अहिलेको महँगी अवस्थाले गर्दा यही कारणले बढी र घट्ने हुन्छ कहिले कहिले बढ्ने हुन्छ अहिलेको महँगाइले गर्दा महँगाइले गर्दा हजुरले कतैबाट काठ ल्याउँदा पनि अब मूल्य बढी पर्दछ भाउ बढाउनु पर्यो हजुर त्यही अनुसारले गर्दा कहिले बढ्छ कहिले घट्छ त्यो तपाईँले कुनै सामग्रीहरू बिक्री गर्नु भएको छ कि छैन बजारमा त मेरो सामग्री बिक्री गर्नु भनेको नै चौको छ त्यहाँभन्दा अरू केही बिक्री भएको छ यहाँबाट जाँदै जाँदैन पहिलो कुरा मान्छेहरूले अब पलाइको सामग्रीहरू उपलब्ध गर्न खोज्छन् हजुर फिनिसिङ देखिन्छ काठकोमा कुनै फिनिसिङ देखिँदैन हजुर त्यो भएको हुनाले यहाँबाट जानु भनेको चौकस बाहेकहरू केही जाँदैन हजुर अरू चाहिँ सामग्रीहरू हजुरले निर्माण पनि गर्ने गर्नु हुँदैन बजारमा आवश्यक पर्ने भनौँ न अर्डर अनुसारको गरिन्छ हजुर चा। बिना अर्डरको गरिँदैन गरिँदैन विशेष गरी चाहिँ गाउँमा नै उपयोगी हुने सामग्रीहरू चाहिँ हजुरले निर्माण गर्नुहुन्छ यही नै हो हजुर अब यही बजारीकरणकै अवस्थाकै कुरा गर्दा चाहिँ हजुरको हजुरको विचारमा चाहिँ पहिलेको अवस्थामा धेरै सामग्रीहरू बिक्री भएको पाउनुभयो कि अहिलेको यो वर्तमान अवस्थामा चाहिँ धेरै बिक्री भएको पाउनुभयो त लगभग उयो नै हो केही फरकपन फरकपन त खै जात्रै देखिँदैन बजारमा त होला तर यहाँ देखिँदैन गाउँमा चाहिँ पहिला पनि जे बिक्री हुन्थ्यो अहिले पनि हुन्छ तपाईँले अघि पनि भनिहाल्नुभयो कुनै सामान्य व्यक्तिलाई चाहिँ सिप सिक्दाखेरि चाहिँ लगभग छ महिनादेखि एक डेढ वर्ष जति लाग्छ भन्नुभयो हजुरले त्यो सिप सिक्ने क्रममा चाहिँ चोटपटकहरू पनि लाग्ने कतिको लाग्ने गर्दछ सुरु सुरुमा सिक्ने बेलामा हजुरलाई लाग्यो कि लागेन मलाई त लागेन हजुरलाई लागेन लागेन लागेन चाहिँ सुरु सुरुमा सिक्ने बेलामा चाहिँ थोरै थोरै अब त थेबे खेलाउने नजान्नु कुरा त हल्का हुनुहुन्छ काट्ने हाल्नु त घाँस काट्दा नि हात काट्छ अब यहाँदेखि हुन्छ त्यस्तो ठुलो चोट भनेर लागेन ठुलो चोट चाहिँ लागेको छ तपाईँले चाहिँ अब यो भोलिको दिनमा चाहिँ यो व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ त्यसो भए खासै मैले केही सोचेको छैन यो व्यवसाय चले नै ठिकै छ नचले नि ठिकै छ अगाडि लानु आफूलाई सन्तोषजनक छ हजुर सन्तुष्ट चाहिँ हुनुहुन्छ सन्तुष्ट छु अन्य व्यवसाय गर्छु यो व्यवसायले भएन मलाई भन्ने चाहिँ हुनु मलाई छैन जुनो नी नी बने बने। जुन जुनो गरेँ नि त्यही नै हो अर्को व्यवसाय गर्छु भने नि मैले उयो लगानी हाल्नुपर्छ होइन पहिलो कुरो लगानीले नै कमसल गराउँछ लगानी उतातिर हालेर डुबाएर यदि भोलि तोनी चलेन र फेरि अर्को गर्छु भन्दै गयो भने मान्छे डुब्न जान्छ त्यो भन्दै नै यही जुन पेसा सातेछु यही पेसालाई नै स्थापित गर्ने अघि गए नि ठिकै छ नगरे नि ठिकै छ भने बस्ने चित्त बजार बस्ने सञ्चालन चाहिँ गर्ने भन्ने सञ्चालन छ हजुर सञ्चालन भइरहेको छ हजुर यो कुटानी पिसानीको लागि मिल पनि राख्नु भएको छ यो मिलमा चाहिँ हजुरले भनौँ न अब यो मकै पिसाएको को, कोदो पिसाएको चाहिँ कसरी ल्याउने गर्नुहुन्छ त्यो त पाथीको दस रुपियाँ यो जतासुकै चलिरहेको भएको हुनाले हजुर एक पाथी पिसेको दस रुपियाँ छ जु पनि हजुर बेसार पिस्छ किलाको बिस रुपियाँ छ अरू कालोको आफ्नै यस्ता जडीबुटी नि ल्याउँछन् कुट्न हजुर तिनीको टेन उयो बिस रुपियाँ छ पिसेन अब धान मकै कोदो यिनी हल्का यिनी पिसेको दस रुपियाँ पाती हजुर तपाईँले अघि पनि भन्नुहुन्थ्यो आरन व्यवसाय सम्बन्धी काम पनि जानेको छु भन्दै हुनुहुन्थ्यो त्यो पनि हो खासै त होइन तर दुःख परे गरिन्छ हल्का हल्का जानिन्छ हजुरको बुवाले सबै सिप जान्नुभएको छ सबै जानु सानोबाट चाहिँ सानोबाट सिकियो आरन आफ्नै घरमा भइसकेपछि आरन नै सिक्नु सिकियो होइन फर्निचर नै बुवाले हल्का फुल्का गर्नु त्यो नि सिक्यो हजुर मिलको कुरामा अब अर्काको देखावटी गरी गाना सिकियो अर्काले चलाएकोदेखि सिकियो कसैले सिकाएको पछिल्लो समयमा चाहिँ अब नेपालबाट वैदेशिक रोजगारीको लागि धेरै व्यक्तिहरू विदेशमा पनि जानुभएको छ परदेशमा नै जानुपर्दछ नेपालमा चाहिँ खासै बसेर केही गर्न सकिएन भन्ने अवस्था पनि आएको छ तपाईँलाई चाहिँ के लाग्छ नेपालमा बसेर पनि केही गर्न सकिन्छ अथवा विदेश नै जानुपर्छ भन्ने हजुरको विचार के छ मेरो विचारमा त नेपालमै बसेर गरेमा राम्रो हुन्छ आ, भल पानी हो दाम कमाउने हो वृद्ध अवस्था भएर उमेर गएर आएपछि नि दुःख नै गर्नु छ भने स्वदेश नै बसेर गरे भन्ने मेरो लाग्छ मलाई हामी यो कार्यक्रमको अन्त्यतर्फ पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ हजुरले रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ मैले के भन्नु र रेडियो सुनेका श्रोताहरूले नि अब विदेशमा गएर हुँदैन स्वदेशमै केही गर्नु एज अनुसारकोले अब वृद्ध अवस्था भएकोले त उयो गर्नु केही नै छ र युवाहरू पुस्ताहरू अहिले विदेशी विदेशी भनेर दौडाउनु पर्दैन स्वदेशमै गऱ्यो नि आफ्नो दुःख स्वदेशमै हुन्छ स्वदेशमै गऱ्यो भने केही नै केही फल्छ विदेशमा गएर चौबिस घन्टा सोह्र सत्र घन्टा गरी गर्छौँ भन्ने साथीहरू नि हुनुहुन्छ उहाँले चौबिस अब सोह्र सत्र घन्टा गर्ने दु ख यहाँ आएर बाह्रै घन्टा गरे नि विदेशमा भन्दा धेरै कमाइन्छ नेपालमा नै धेरै सम्भावना देख्नुहुन्छ धेरै सम्भावना देख्छ हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद हजुरलाई पनि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 नंबर शून्य अड़सठी फोन करी प्रतिक्रिया दिन सकून देर समय रेडियो सुनेर साथ श्रोता त्यवाद प्रविधि रहने मित्र निराजन बगाले विशेष आभार व्यक्त करते आज कु श्रृंखला बाशाल विज्ञपनी आज्ञा चाहू ज्ञान सूचना रनोरंजन को लामुदायिक रेडियो गलकुटे दुई चार मेगा सुंद नमस्कार